नमस्कार दर्शक तथा श्रोतावृंद स्वागत छी कथ को यह नया भिडिओ में आज को भिडिओ में मैं कथा ड्राइवर लु कथा वीरभद्र कारोली आशा छज को कथ पर मन पीडियोलाइंत समय हरिदीनहला चानल में नया हूँ वह इसी कथ यूट्यूब चैनल सब्सक्राइब करथा ड्राइवरतर्फ कथाकार वीरभद्र कारर्की ढोली पांच मे उन्नाइस सौ चौसट्ठी में सिक्किम में जन्मु चर्चित तथा प्रतिष्ठित कथकार कवि तथा लेखक वीरभद्र कार्की ढोली द्वारा नेपाली भाषा में छवटा कथ संग्रह साथ हिंदी में दुईवटा अंग्रेजी भाषा में एकवटा कथ संग्रह प्रकाशित करी साहित्य जगत में अतुलनीय योगदान पुराने भाग कथकार वीरभद्र कार्की ढोलीजीव का कथा अनेकौ भारतीय भाषा में अन्वादित भैया वहां का प्रकाशित कथा पुस्तक में शब्दमा मन का आवेगर समय रय रित मैचांग राजवर मोट सें मोर्तक रेशन अफ वर्ल लगायत का कथसंग्रह रह वहां का कही प्रमुख कृति में तुम्हें याद कर शब्दों कोहरा समिस्थ अक्षर रह लग कथाकार वीरभद्र कार्कोलीजू द्वारा लिखी कथ ड्राइवरतर्फ बिहान गोठमा गाई करायो खोरमा बाख्राका पाठाहरू कराए खोरदेखि निस्किएपछि पखेटा फटफटाउँदै कुखुराका भालेहरू बाँसे गोठमा फारी बिसाएर कान्छा घर घरमा आइपुग्छ घरका परेवाहरू उज्यालो हुन अघिदेखि नै घुर्छन् परेवा घुर्न थालेपछि आमा उठ्छिन् कान्छा उठेर गाईको खोले पकाउन थाल्छ पुरानो घर छ ढुङ्गे गाह्रो दुई तले खोर र कटेराहरू छन् ढिकी जातोहरू छन् घरमा प्रयोगका सबै काँसो ताँबोका भाँडाहरू छन् भनौँ अर्कै संसार र नियम छ घरमा अहिले गाउँमा सडकहरू बनिएपछि गाउँमा सहरीकरण पस्दैछ तर हाम्रो घरमा भने त्यो सहरी वातावरण पस्ने अनुमति छैन आमा बाबुको घरमा आएपछि म पनि बाहिरी वातावरण भुल्छु र गाईका गोठहरू र कटेरातिर पुग्छु दामलाहरू केही खुकुलो बनाइदिन्छु म तयार भएपछि कान्छा मेरो अघि आएर उब्छ दाजु जानि अब हिजो आउनु भयो आजै जाने मलाई पनि गाडी चलाउन सिकाइदिनुहोस् न हौ भनेको खै मैले हिजो पनि राम्रो थुदिए है तपाईको गाडी गीत पनि बजाएर सुने कान्छा जिज्ञासा उच्छा बोल्छ अँ घरको राम्रो काम गर अर्कोपल्ट आउँदा घुमाउन लान्छु अलिअलि सिकाउँला पनि एकैचोटि कहाँ आउँछ गाडी कुदाउनु भनेको टाइम लाग्छ नि सिकाउँछु नि किन हात्तिन्छस् राम्रोसँग काम गर्दै गर्नु बुबा आमाले कराउनु नपरोस् म तेरो रिपोर्ट लिँदै गर्छु ए भन्दा उता मसँग एउटा एक्स्ट्रा मोबाइल छ त्यो पनि ल्याइदिन्छु तँ फेरि आउँदा म छैन भने त यत्रो वस्तुभाव खेतबारी कसले थाम्ने सबै सहरे भएपछि घरै बिर्सिन्छन् तपाई मात्र हो ए यसरी घरमा आउने तर मोबाइल नभोल्नुहोस् है दादा कान्छा उत्साह हर्ष बोल्छ एउटा चाहना र सपना बोल्छ आमा आउँछिन् ला यो झोला लगेर गाडीमा राख्दा कान्छा राम्रोसँग राख पोखिन्छ आमाले भनिन् होस् होस् पर्दैन पर्दैन के छ यसमा आमा सोध्छु चुप लागेर लैजा तेरो न खानको टुङ्गो न बस्नुको टुङ्गो न हिँड्नुको ठेगान तेरो जीवन नै यही गाडी भो अब घर बिर्सिस् अब तैँले पनि अस्ति बाबु कस्तो बिरामी भए भनेको बेलामा कसैलाई फोन पनि लाग्दैन धन्न त्यो माने बिजुवाले के के गरेर निको पार्यो के के लागेछ मतिर हेरेर आमा फेरि बोल्छिन् अब त्यो बुहारी भनाउँदै पनि आउँदिन नै होला त्यो नहाए पनि मेरो नाता नातिनी त पठाउनु पर्छ पठाउँदै दे पठाउँदिन दुई तिन वर्ष भइसक्यो के हो हो यो चालामाला हँ हन कस्ति चाहिँ बुहारी रोजी छ हौ तैँले पहिला पहिला त ठिकै जस्तै थिए जब तैँले सहर पुऱ्याएर धेरै पढाइस् र ठुलो काम पाइ अनि त्यो बुहारी यस्तो चालामालाकी भई अझ मान पद बढेपछि त उखर माउलिकै भई हाम्रो त नामै लिन मान्दिनँ ना अरे हेर घर लोक्ने सबै छोडेर नानीहरू टिपेर गई हाम्रो कान्छाले पछि पो मलाई भने त गाडीमा चढ्दा यस्तो ब्याकवर्ड कल्चरको लोवर क्लाससित म एड्जस्ट हुन पनि सक्दिनँ भनी अरे त्यस्ती औरत किन आउनु मेरो छोरोसित र दुईजना नानीहरू हुन्जेल किन बस्नु यसलाई यस्ती बनाउने तैँ होस् बुहारीलाई सहर पुऱ्याएर नपढा बरु तँ भन्दा हाम्रो कुरा खाइनस् ड्राइभरै हुने भइस रात गाडी चलाएर रा, त्यस आइमाईलाई पढाइस् लेखाइस् नोकरीमा लगाइस् अहिले त्यो ठुलो अफिसर नि भएपछि सरकारी गाडीमा हिँड्ने भएपछि मेरो छोरो सिता बस्न नमान्ने भए हामी सुन्छौँ त्यसको चालामाला तँलाई केही थाहा छैन हाम्रो कुरा तँलाई पत्यरो लाग्दैन ठुलो ज्वाइले भन्नुहुँदैथ्यो दिल्ली एयरपोर्टमा भेट्नुभएछ उसलाई बडो टाँट थिए अरे ज्वाइँले नमस्कार गर्दा टाउको मात्र हल्लाएर गइ बातै गरिनछ हेर यस्तै भाइ यो बुहारी के गर्ने अब हामी पढ्यौँ गाउँ बस्तीका पुरानो मान्छे ऊ भाइ पढे लेखेकी ठुलो अफिसर मान्छे अब उसले बिर्से हामीलाई तैँले उसलाई बनाइस तर हेर तत आफू एक्लै बस्नु पर्दैन तर हेर तत आफू एक्लै बस्नु पर्दैछ खै कसैको पनि यस्तो भएको छैन सुनिएन तेरो चाहिँ यस्तो भयो के गर्ने अब आमा धेरै बोलिन आखा मिचिन, आँसु झारिन् आमासित धेर बोल्न सक्दिनँ म घर गएपछि आमा यसरी नै धेरै कुरा भन्ने गर्थिन् बुबा पूजा सकेर निस्किन्छन् उनको हातमा सानो सिलौटो छ चन्दन घोट्ने बुबा मेरो अगाडि आएर चन्दनमा औँलो चोप्दै भन्छन् पुरुष जस्तो शिर ठाडो घर शिर झुकाएर बस्ने काम छैन निधारमा लगाएपछि बुबा बोल्न थाल्छन् रोग कष्ट केही नलागोस् शत्रुहरू तेरो पाउ परून् राजा देवता, देउता मित्र सबै दाहिने होन् हाकेको ताकेको पुगोस, यस्तै हो अरु के भन्नु हामी आमा बाबुले बोलेको कुरा मगजमा पस्ने होइन तेरो बुहारी तहर लाउन सकिनस् नानीहरू कहाँ छन् कस्ता छन् अत्तो पत्तो छैन अब ऊ फर्केर यो घरमा आउँदैन नै ऊ हवाईजहाजमा उठ्छे त गाडी चलाएर कुद्छस् तर जति नै चहमच्छ गरेर पनि के गर्ने तेरो सिन्दुर परेको छ तेरो दुईवटा बच्चाकी माउ हो उ? पस्ताउँछे पस्ताउँछे हतार नगर ध्रयवान हो तेरो खुन हो ती नानीहरू उसले जति नै रोकेर राखे पनि ठिक समयमा बाजे बोजू बाबु खोज्दै आउँछै आउँछ घरमा यति याद राख्नु झुकेर त्यसको पाउ पढ्न झालास म बाँचुन्जेल यो सुन्न नपरोस् बुझिस् तेरि आमा तेरै सुर्ता गर्छिन् रात जवानी र रा सम्पत्तिमा सबैको हाई हाई विपत्तिमा कोही रहन्न दाजुभाइ धन सम्पत्तिले मात्र केही हुँदैन जिउको छाला चाउरिन थालेपछि आफै भाड भैलो होला अनि चाखस् बिचमा बुबाको कुरा उछिन्दै बोल्छिन् आमा के को भाँड भैलो उसैको सतमा बस्ने त हाम्रो छोरो पचास पनि पुगेको छैन हाम्रो छोरो हामीलाई यस घरलाई थाम्ने शील स्वभाव कि दरिवरी चाहिँदैन अनि अर्कामा गएकी छोरीहरू आएर बस्छिन् त ऊ उठपुतली उडि अहिले उठ्दैछे पछि छिछिमिरा भएर खस्दा पस्ताउँछे म बाबुआमाका कुरा सुन्छु मात्र जवाफ बोल्न सक्दिनँ यति संस्कार अझै कायम छ उनीहरूले दिएका ममा र त मलाई ड्राइभरहरूले पनि अर्कै किसिमको ड्राइभर भनी इज्जत गर्छन् र एसोसिएसनको पदभार मलाई दिन्छन् बाबु आमाको पाउ छोएर निस्कन्छु घरदेखि गाडी तेज कुदाउन ठिक लाग्दैन बिस्तारै कुदाएर साँझ हुनअघि नै घर आइपुग्छु ढोका खोलेर भित्र पस्छु आमाले पठाएकी झोला खोल्छु दहीको बट्टा दुधको बट्टा सिन्की र गुन्द्रुकको अचारको बट्टा खारेको घिउको बट्टा धान चामल र चिउराको पोका फिलङ्गेको अचारको पोको हेर्दै राख्छु यी सबैमा आमाको मायाको स्पर्श छ रात पर्न थाल्छ आकाशको आयतनमा जुन देखा पर्छ जुनको टक झ्यालको सिसाचिसुलेर भित्र पस्छ केही खाएर सुत्नुपर्छ दहीमा चिउरा हाल्छु र खान्छु आखिर गाडीको मालिक नै भए पनि ड्राइभर नहुँ गाडी चलाउने ड्राइभरै सम्झिन्छन् पेसेन्जरहरू टिभी खोलेर ओछ्यानमा पल्टिन्छु सिलिंग र भित्तातिर कुच्छन् न आँखाहरू भित्तामा उसको र मेरो फोटो फ्रेम छैन बेला बेलाको रिसको आवेश र आवेशमा सबै च्यातिएर फ्याँकिएको छ फ्रेमहरू फुटेर फ्याँकिएको छ यसरी नै महँगो फोनको ह्यान्डसेट समेत बिगारेको छु पछाडेर यसरी सोच्छु विगतहरू अतीतहरू अनि बित्दै गइरहेका बित्न आइरहेका मेरा समय पल, पल तर निर्णित सोचहरू सोचेको छैन अब के गर्ने कहाँ पुग्ने जाने सोच्नुपर्छ केही न केही बिहान आमा बाबुले बोलेका कुराहरू गुन्जिरहन्छन् ध्वनि प्रति ध्वनि मभित्र लाग्छ हो समय बित्दैछ बित्दै जाँदैछ अब केही न केही सोच्नुपर्छ कुनै न कुनै निर्वीन मोडमा पुग्नै पर्छ सोच्दा सोच्दै निधाउँछु बिहान डुवर बेल बज्छ उठ्छु ढोका खोल्छु क्यानमा दुध बोकेर दुधवाला बडा आइपुग्छ भाँडा थाप्दै सोच्छु बडा किन यति बिहानै आउनु भयो आज पाँच मात्रै बस्दैछ तपाईँ हतारिनु भएको छ फेरि बडा मगमा दुध भर्दै क्यानमा हेर्छ लु यति झन्डै आधा लिटर अलिक नपुग्ला यो पनि थाप्नुहोस् लान्न फर्काएर बडा मैले सोध्दैछु सुन्नु भएन किन यति हतारसित बिहानै आउनुभयो बिहानै आउनु भयो आज मैले भने होइन हजुर यो अनेक थोकको पिरले एक झपको निधाएपछि निन्द्रै लाग्दैन दिनभरिको कामले लखतरान थाकिन्छ थन्न खर तगडा छे र सँगसँगै खटिन्छे कहिले त जित्छ मलाई काम गर्नुमा सबै काम हामी दुई बुढाबुढीले भ्याउनुपर्छ कुनै छोराछोरी काम लागेनन् न ना राम्रो ढङ्गले पढिदिए न राम्रो ढङ्गले पढिदिएर रा, राम्रो लगानीमा लागिदिए हामी आमा बाबुले भनेका कुनै कुरै टेर्दैनन् सुन्दैनन को कहाँ जान्छन् कतादेखि कति बेला आउँछन् पत्तै हुँदैन एक घाँस काट्नु सघाउँदैनन् खाने बेलामा चाहिँ दुध र घिउ चाहि दुध र घिउ चाहिन्छ चा। अचेल त छोरा एकातिर छोरी अर्कोतिर झन्डा बोकेर जुलुस र मिटिङतिर मात्र हिँड्छन् खै किन हिँडेका हुन, केका का लागि हिँडेका हुन् ए नहिँड भन्यो तिमीले के जाने बुझेको छ भनेर ओठे लाग्छन् हामी यस्ता थिएनौ पहिले पनि अहिले पनि आमाबाबु भनेपछि अर्कै मानसमान हुन्थ्यो हेर अहिलेकाहरूका चालढाल बडा दुधको क्यान झोलामा हाल्दै फेरि बोल्यो तपाईँलाई थाहा भयो हाम्रो परतिरको गाउँको तुम्बा जेठाको घर कसले आगो झोसेर खरानी बनायो नमिठो लाग्यो बडो परिश्रम गरेर बनाएको थियो त्यो घर तुम्बाले छोराछोरी धेरै बाटा भए यस्तै हाल पुऱ्याउँछन् बेलले बाँट्छ तुम्बाको अहिले डेरा हालेर बसेका छन् कुन छोरालाई हो रगतामे पारेर कुटेछ कल्ले कुटे कुटे निक्कै निकै हुँ भएर गाडीमा अघिल्लोतिर बसेर ठाँटसित हिँड्थ्यो त्यो गति बनायो सप सर्वनाश मैले त भनेको छु भनेको टेर्दैनस् जुन पार्टीमा लागेर हिँड्छस् हिँड तर मैले बडो परिश्रम गरेर बनाएको यो घर डढाउनु चाहिँ कोही नआओस् मलाई यो उमेरमा हतपत मार्न कोही नआओस् बडा मनको पिरले बरबराउँदै गयो बडा गएपछि म पनि एक प्रकारले असान्त बने अनि आमाको पैसामा हुर्किएका दुई नानीहरू सम्झन्छु जहाँ कुनै संस्कार संस्कृति संरक्षण डरभर केही छैन सिर्फ पैसाका भरमा किताबी शिक्षा मात्र आमा अघिकै व्यस्त वर्षैभरि बाहिर बाहिरेको टुर प्रोग्राम सिनियर साहेबहरूसित नानीहरूको देखरेख पार्ट टाइम फोनको भरमा सोचेर झन् चिन्तित भन्छु उत्पाद मचाउने मन हुन्छ स्वयं निण में रख्छू अठा मोटो थीचे अति शांत भन्े रोन लगुरी रिंग पच्चीस उठलो बोलते हु मेम उठन भाई मेम ने बेडतीन रात लेट आ मेम आफ्टर एट गुनस्टिशनस बोलने उसको घर में काम करने केटी हो डोमेस्टिक हेल्प फे कल लगुई हेलो गुड मर्निंग को बोलते हु चिनेनौ कि नचिन्ने भाई ओ गड क्या ये बिहान फोन अनी टाइमला याद करो मं रहम सेंस छ नीम कह मेरे नानी भेटना चाहु देखना चाहु भन कुन स्कूल को कुन होस्टेल में छट्टई भिम्रो अफिस में आरोस् ऊ बोल क्या नंबर कसरी पाओ सरी यो फील नगर्नहोस्ट सीम्पल मैटर हो तपने मेरे र नानी को चिंता करूर्द एकदम चिंता करूर्द तीन मेरे रेस्पोन्सिबिलिटी हो यस्तो गरम नबन्नुहोस् काम लाग्दैन तपाईँ जुन इन्भाइरोमेन्ट र कल्चरमा हुनुहुन्छ त्यसमा बाँच्न म र मेरा नानीहरूका लागि पसिबल छैन मैले पल्ट आफ्नो विचार स्पष्ट पारिसकेकी छु बुझ्नुहोस् भ्रममा नपढ्नुहोस् हदभावनामा जिउनु हानिकारक हुनेछ दुनियाँ कुन रफ्तारमा छ थाहा गर्नुहोस् मिस्टर हाम्रो हेड मिलेन विचार थुप्रै म्याटर मिलेन के गर्ने नमिल्ने कुराहरू बलजस्ती मिलाउने कोसिस गर्दा झन जान बिक्रेर जान्छ त्यो यो कुरा मैले भनिसकेकी छु तपाईँलाई याद गर्नुहोस् भावना र व्यावहारिकता एकै होइन आफ्नो औकात र लेभलमा जिउनुहोस् तपाईँ र मेरो दूरत्व आकाश र पातलको भयो अब अब यो कुनै हदमा पनि पसिबल छैन मलाई यो प्रकारले जिउनमा डिस्टर्ब नगर्नुहोस् ना अँ नानीहरूको जुन म्याटर छ त्यो त्यस समयको एउटा ठुलो घटना हो त्यसलाई एउटा ठुलो दुर्घटना हो भनेर लिनुहोस् तपाई एक ड्राइभर हुनुहुन्छ जिन्दगीको यस टाइमसम्म गाडी रहनु भएको छ सम्झनुहोस् यात्रामा ठुलो एक्सिडेन्ट भयो यो नै ठुलो एक्सिडेन्ट भएको अब यो गाडी युज हुन सक्दैन र तपाईँले अब नयाँ गाडी लिएर नयाँ प्रकारले चलाउन सुरु गर्नुहोस् तर अहिलेका गाडीहरू पहिलाका जस्ता छैनन् यो तपाईँलाई थाहा छ यो क्लिन सजेसन हो मेरो नानीहरू भेट्ने समय यो होइन त्यो उनीहरूले इच्छा गरे समयको कुरा आउने त्यो समयलाई छोडिदेऊ अहिलेलाई विशेष हाम्रो वैवाहिक सम्बन्ध र बच्चा जन्माउनुको सम्बन्धको म्याटरलाई ठुलो गल्ती भएको फिल गरिरहेकी छु यसले मलाई ठुलो सङ्कटमा पारिरहेको छ अहिले यी कुराहरू मर्निङ टाइमको फ्रेस मोडमा तपाईँसित गरिरहेछु फोन काटिन्छ म फेरि फोन लगाउँछु केही भन्न खोज्दैछु केही भन्न खोज्दै उसको जवाफ दिनु फोन लाग्दैन फोन लाग्न छोड्छ म बाथरुममा गएर चिसो पानीले अनुहार भिजाउँछु भित्र आएर फ्यान अन गर्छु म फेरि बिसन्चो हुन्छु धेरै बिसन्चो चिसो पानीले फेरि अनुहार भिजाउँछु टाउको भिजाउँछु र बिस्तारै आफूलाई शान्त र धेर राख्ने कोसिस गर्छु प्रत्येक कोठाका झ्याल ढोकाहरू खुल्ला राख्छु पर्दाहरू हटाउँछु ताकि प्रत्येक कोठामा उज्यालो र ताजा हावा पसोस् बाहिर गएर गाडी हेर्छु घरका तिनै तला केही बेर उक्लन्छु ओर्लन्छु ओहोर दोहोर गर्छु सोफामा बस्छु सोध्छु आफूबारे आफूलाई होइन होइन यस्तो केही नभएको फकिर मान्छे कहाँ हो र म हो म मा गाडीको मालिक र ड्राइभर हुँ पेशा हो ड्राइभरी अरु कुनै पनि पेसा जस्तो र सम्भवतः उत्तम पनि जस्तो कि उसको अफिसरी बाबुगिरी नेतागिरी वा अरू कुनै पेसा जस्तो ड्युटीको एक एक पल इमान्दारीपूर्वक काम गर्नुपर्ने पेसा ड्यूटी आवर में टेबल छोड़े हिड़क जस्तों स्टेयरिंग रंट्रोल छोड़कर हिट्न नमिलने पेशा सरकारी संसाधन पूर्वाधार हिनामिना नमिलने पेशा भ्रष्टाचार कर न सकिने पेसा ड्यूटी को अवधि में मोजमस्ती न अनैतिक कार्य करसकने पेसा ईमदार रच्छ पेशा ते हिस्सा में तिम्रो महान अफिशरी भाष्ठ मेरे पेशा इमान्दारी र पसिनाको कमाई खानुपर्ने ड्राइभरीको मेरो पेसासित ता, दायाँ बायाँ गरिने तिम्रो अफिसरी टुरै टुर तूर मात्र पर्ने कि रात बिरात पनि पार्टी गर्नुपर्ने तिम्रो पेसा तिम्रो इन्भाइरोमेन्ट कल्चर हेड नमिल्नु कुनै ठुलो कुरो होइन यही गाडी चलाएर बनाएको यो घर मेरो पसिनाले बनाएको यो घर मेरो आफ्नो घर अहिले म ऋण मुक्त छु ब्याङ्कको ऋणदेखि अझै एउटा लग्जरी कार किन्न सक्छु अहिले जुन गाडीले सिजनमा पर्यटकहरूबाट धेरै कमाउन सक्छ अह म टुट्नु हुँदैन फुट्नु हुँदैन छर्नु र छुक्नु हुँदैन हो म मा भावनामा मात्र बग्नु हुँदैन आवेश र आवेगमा मात्र उठ्नु हुँदैन समयको विशेष ध्यान दिनुपर्छ मैले हो त्यो त्यस समय भएको एउटा गल्ती सम्झनु पर्ने रहेछ ठुलै एक्सिडेन्ट भएको स्वीकार गर्नुपर्ने रहेछ सोच्दै फेरि म छतमा उभिन पुग्छु अनि खुल्ला आकाश हेर्छु बादल र कुहिरोका टाटाहरू हेर्छु फेरि आकाश र पातालका दुरत्तो अर्थलाई अन्तर्मनले जुम गरेर स्पष्ट देख्न खोज्छु समय सापेक्षताका कुराहरू परिवर्तनका विषयहरू र अब मैले चलाउनु पर्ने गाडी बाटो र यात्रा बारे। निर्णित योजना कल्पना परिकल्पना गर्न थाल्दा थाल्दै थाल फेरि यो छतदेखि देखिने नजिकैको खोलाको बहुगति हेर्न पुग्छु म मेरो मोबाइलको फोनबुकमा एउटा नम्बर खोज्छु एउटा पुरानो परिचयको मैले भर्खर भर्खरै सेभ गरेको एउटा नम्बर खोजेर कल गर्छु एउटा सुमधुर हेलो सुन्ने बित्तिकै म भन्छु तिमी अहिले ग्यान्तोक आऊ नाइ नभन है ठिलो हुन्छ सबै काम छोडेर ट्याक्सी रिजर्भ गरेर आऊ म पर्खिरहेको छु भाडा चिन्ता नगर ड्राइभरसँग मलाई बात गराउ तिमी अहिले हिँड्यौ भने दुई घन्टामा आइपुग्छौ म अढाई घन्टासम्म पर्खन्छु त्यसपछि म हुन्न हस् म आउँदैछु सुमधुर श्रेष्ठ र समर्पित आवाज उत्तर आउँछ म एउटा नयाँ योजना कार्वान्वित गर्न सक्रिय भइसकेको हुन्छु म फेरि छत छोडेर आफ्नो कोठातिर जान सिडीहरू ओर्लन्छु बिस्तारै ओर्लन्छु र यी साथ ओर्लन्छु कदममा ओर्लन्छु कथा रहेको थियो ड्राइभर कथाकार वीरभद्र कार्की ठोली तपाईँलाई आजको कथा के कस्तो लाग्यो कृपा कमेन्टमा उल्लेख गर्नुहोला यो सँगै आजको कथायात्रा पनि सकिएको छ भोलि पुनः नयाँ कथाको साथ उपस्थित हुने नै छु तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस् नमस्कार